दुखाने के दिने रङ जसी सही मुझे छोड जाने के रङ जस दिने कभी तो पहले से पहिले सुन ही फिर भी कभी तो रहे दुनिया निभाने के बिक रस् मिनिभ से किस किस का हम कृष्क हस को बताएंगे जाईका सब हौ त से को शुरू कर सुरू करे शुरूआत न भेटीए जो अरब कविता गीतर लेखिए लेखिने संवेदना में चुर्लुम डुबे पानी ने भर बादल जस्त गुंग बेला कसैली अभ्यंतर में छोईदि यो छुआई एवं नजर को बोली को स्पर्श को बस ते छोई निस्क प्रेम को रस मन मुटू बा घारेग न सके झरे मह को थोपा जस्तो, तू मिहीन पैलो थोपा डरा लजाते निस्कर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 हाम्रो तन <Gülüyor> <Gülüyor> <Gülüyor>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 त्यो समयदेखि मान्छे चोइटिएको आधा भागको खोजीमा छ आफूसँग छुट्टिएको सोलमेट अर्थात आत्माको साथीको लागि तडपिरहन्छ जब जब भेट्छ र पूर्णता प्राप्ति गर्छ र खुशी हुन्छ यो त कथा भयो तर ज्यूसँग गुरूबीचको साइनो पनि नभएका मान्छेहरू समेत आफ्नो व्यक्तित्वको गहिरामा एउटा एकांकीले पीड़ित छौं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 तर प्रेम छं हुक बीच में यौन बीए वा अरू संबंध हो तर प्रेम या छुद्ध चा बाईनारी या जीरो या एक तो भाग अर्क विकल्प छह एक लहर ऋषि उठी है अभी ताजा हवा चली है अभी दिल में एक लहर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 अभि त नजुक मिजा निचरा। उजालो, उजालो निचरा। सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एटा ईरानी चरा बुल बुल। तिम्रो जबानी बेचनेजार हो तिम्रो जवानी बेचने आपने बजार हो ग्राहक हजार होल में भवरा जस्ते फूल में भंवरा जस्ते गरी शहर, मा। मा जस्ते गरी शहर तिम्रो जवानी जतातते प्रचार हो ग्राहक हजार होधहोश पारने सुंदर र आकर्षक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 यो मुसलसल गजल काठमाडौँ मूलपानी घर भई अहिले अबुधाबी बस्दै आउनुभएको रुद्र थापाको गजल हो मैले यसलाई वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे बुल बुल आजको बुलबुलमा मैले केशवराज गेवालीले लेख्नु ले भएको कथा प्रेम सोपानलाई रात्रिगन्थन शैलीले प्रस्तुत गरिरहेको छु र यही क्रमलाई प्रेमको शुद्धतम प्रस्तुति आमा र बच्चामा छ हरेक आमाले संसारको एउटा शिशु रोज्न मिल्ने भए निसन्देह आफ्नै बच्चा रोज्छिन्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 अरू सबैले देख्ने सामान्य मूर्तिमा मीराले कृष्ण देखिन। त्यति मात्रै होइन ती हो ते गिरिधर तिनका स्वामी सखा र सहयात्री भए मान्छेले भने होलान् कस्ति पग्ली यो त मूर्ति हो यस्ता मूर्ति लाखौं छन् मीराका जस्ता आँखा र मन भए पो थाहा हुन्थ्यो कृष्ण कसरी बोल्छन् त्यो मूर्तिबाट ती गिरिधर पाएपछि पाए केही बाँकी रहन पाउन शब्दातित तर्कातित भयो त्यो प्रेम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 na karo aaj ja बैठे ो यु पहलु मे बैठे हाँ मर जाएंगे हम तो लुट जाएंगे ऐसी बात दमा जिन्दगी है मगर वक्त कि कैदमा जिन्दगी है मगर चन्द घ यही है जो आजाद है चन्द घ यही है Oh.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 तर रोकेनन् ती निष्ठुर आधारात्मै हिँडिदिए सबै सुतेको बेलामा कति रोइन होला यसोधरा भनिन् होला तिम्रो जस्तो स्वार्थी र को होला तिनै सिद्धार्थ बुद्धत्व प्राप्तिपछि सारा संसार चराचरको प्रेममा परे मैले पाएँ अब पुग्यो भनेनन् भेटे जति सबैलाई आफ्नो बोध सुनाए निर्माणको गोरेटोलाई राजमार्ग बनाएर रा भने हेर यही हो तिम्रो मुक्ति मलाई तिमीहरूको दुःखले पिरोल्छ सिद्धार्थ कति निस्वार्थी दिए प्रेम सांसारिक खुड्किलाहरू उक्लिँदै जाँदा बुद्धत्वको नजिकै पुग्यो भने आशा निराशा सुख दुःख पाउनु गुमाउनु गुमाउनुभन्दा पहर पुग्छ होला यो अनुमान हो लेखकको यसको अनुभूति त बुद्धत्व प्राप्त गर्नेहरूलाई थाहा होला आफू हुनु र ब्रह्माण्डको हुनुबीचको लयबद्धता वा रिदम बुद्धत्व उद्घाटित हुन्छ त्यहाँ इकाई र समष्टिको बीचमा भेद भेटिएपछि भेट के पाउनु के गुमाउनु प्रेम एउटा अनुभूति एउटा ध्यान र सबैभन्दा बढ़ी समर्पण तरकले इसको छेवा टुप्पो कि भेट् जी धे शब्द खर्च करें हो ये कुरा, जमाने के देखे रंग हजार नही कुछ सिबा प्यार के आके तू लग जा गले मेरे यार नहीं कुछ सिवा प्यार के जमाने के देखे हैं रंग हजार नहीं कुछ सिवा प्यार के Thank you for ङ्गीन अर बनके तुम दिल में रहना मेरी जान बनके आज मैले केशवराज केवालीको यो कथा प्रेम एक सोपान वाचन गरे र यसलाई गन्थन शैलीमा प्रस्तुत गरे तपाई पनि यो खालको गन्थन लेख्न चाहनुहुन्छ लेख्न सक्नुहुन्छ भने लेखेर पठाउनुहोस् बुलबुलमा हामी वाचन गर्छौं आजको लागि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल जाँदा जाँदै सिन्धुपाल चोक त्रिपुरा सुन्दरी तीन घर अहिले काठमाडौँ पेप्सीकोला बस्दै आउनुभएका सुभाष चन्द्र भण्डारीको गजल वाचन गर्दै शुभरात्री भन्छौं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 बुल बुल